याद अज बड़ी आने हमी हमे को याद में तड़पिश हमारा मचे याद में हमी रमन खोज रमन खोज्ता खोज्ते कति खेल आँखा आँसू झा हमी हो किछोड़ में ये धीरे तड़पिश हम आखिर के, के मा रहस्य जिसअर्ट एक मत टाड़ा हु हमीला रुआई हाँसू खसाई दिशा कहीं लो अधार संसारौगोलिक दूरी नागे जाऊ यह संसार भाग पढ़ जाऊँ जो संसार में हम हम मंेसंग सदा का होना सकोस् जो संसार में मा हमे हम वरीपरी हो जहाँ हे जता हेरू फूल नदीमा हावामा जहाँसुकै हाम्रो मान्छेको आवाज गर्न सकौँ तर नियतिको खेल यस्तो छ मान्छेका आशाका मान्छेका सपनाका एउटा सीमित घेरा छन् जुन घेरालाई हामी पार गर्न सक्दैनौँ जब जब यस्तो घेराहरू तगारो बन्छ हाम्रो जिन्दगीमा तब हामी यस्तो एउटा माध्यम खोज्छौँ जुन माध्यमले हाम्रो आवाजलाई पुर्याउन सकोस् हाम्रो मान्छेको मोटुसम्म हम को आवेगला आभास करा सको हमे मोटुसम अम्रो मचे प्रत्येक धड़कन हमे प्रत्येक आभासर हमी कुने बस संसार का जुनसुक कुना में बसर महसूस कर सकू ये एटा मध्यम हो कार्यक्रम मोटुदि मोटुसम कार्यक्रम मोटुदि मोटुसम में आज अपनी तपाय मन का वेगर लोक को मोटु समय पुरावन का उपस्थित भैस म तनि साथी सा मेरो मोटोदेखि मोटोसम्म हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म आउने गर्छ रहां का मन का आवेगर छरपष रह तब का भावना तुम मंच को मोठुसम पुर्यावने काम करी र कार्यक्रम मोठू देखि मोठे समय में तबभागी होना सकूँ तेस का दुईवटा मध्यम छ तदेशमें हूँ वह हमी एसएमएस कर सकूँ मोबाइल को मैसेज बक्स में गए य चार यहां खाली ठाव यम यम रि एट खाली ठाकुर छोड़कर तब नाम ठेगाना तब को मन को कुछ लेखर चार चार दुई दुई तीन चार चार दुई दुई मैसेज कर सकून तेगरी तब विदेश में होम एस करना सकून भी तेका हम रेडिओ को फेसबुक पेज रहियल फेसबुक फेसबुक पेज डब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैस रेडिओ सर्भर फेजबुक गए हमारे पोस्ट में तैं पोस्ट करमेंट कर हम पोस्ट मैं अलरेडीसु तपाईँका पोस्टमा गरिएका कमेन्टहरू र तपाईँका एसएमएसहरू हामी कुरिरहेका छौँ र धेरै साथीहरूले कमेन्ट र एसएमएसहरू पनि गरिसक्नु भएको छ ती कमेन्ट र एसएमएसहरू पढ्नुभन्दा अगाडि एउटा रोमान्टिक नम्बर तपाईँको लागि तुम बानाद आखात रहना आए तुम में आते रहना बस इतना है तुम इतनाम बसना बस इतना है तुम कहना बस इतना है तुमसे कहना महू या नारू तुम मुझमे कहीं बाकी रहना जो आहे समझ लेना जे सम धूप तुमको सदा है समझ लेना में मैं समसी रोज बारिश जो आहे समझ लेना मैं धुप तुमको सदा है समझ लेना में कुछ या ना तुम सम सदा रहना बस इतना सहना बस उना है तुस कहना तुस बसना है तुस त महसुस बसना तुस कस उना तुस कसना बसना बस है यस्तो नआएकैन तपाईँको पनि केही मनका कुराहरू होलान् जुन कुरा तपाईँले आफ्नो मान्छेलाई भन्नु मन, मान मन लागेको छ र तपाईँ त्यसका लागि भने कार्यक्रम मुठीदेखि मुठीसम्मको सहारा लिन सक्नुहुन्छ भन्न सक्नुभएको छैन मनको कुरा र आफ्नो मान्छेलाई सम्झिरहनु भएको छ आफ्नो मान्छेलाई सम्झेर यो अधेर रातमा उनीको कल्पनामा तपाईँ डुबिरहनु भएको छ भने तपाईँले मनका आवेगहरू तपाईँको आफ्नो मान्छेको लागि पुर्याउन सक्नुहुन्छ त्यसका लागि भने म्यासेज गर्ने तरिका हो तपाईँ स्वदेशमै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर याचार्य एउटा खाली ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ केही साथीहरूले एसएमएस आएन भन्नुभएको छ अगाडि तिन थप्न नभुल्नुहोला पाँचवटा नम्बर भएको छ अहिले पहिला चार चार दुई दुई मात्र थियो भने अहिले तिन दुई दुई भएको छ लेखेर पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुकमा कमेन्ट गर्न सक्नुहुन्छ विदेशमा हुनुहुन्छ भने डब्लुडब्लुडब्ल्यु डट फेसबुक रेडियो सर्भर पेजबाट हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँलाई अनलाइनमा रेडियो सुन्न गाह्रो भइरहेछ स्मार्टफोन चलाउनुहुन्छ र रह... तपाईँ मोबाइलमा एप्लिकेसन खोज्दै हुनुहुन्छ भने रेडियो सर्भर सुन्नको लागि तपाईँले हाम्रो पात्र भन्ने एप्लिकेसनमा हाम्रो रेडियोमा गएर रेडियो सर्भर गए सर्च गर्न सक्नुहुन्छ त्यसमा पनि भेटाउन सक्नुहुन्छ अथवा तपाईँ फेसबुक चलाउँदै हुनुहुन्छ भने हाम्रो पेजको पोस्ट मैले कमेन्टमा हेर्नुहोला त्यहाँ पनि मैले हामी आफैले निर्माण गरेको एउटा एपको लिङ्क राखेका छौँ त्यो एप, एप डाउनलोड गरेर रेडियो सर्भर सुन्न सक्नुहुन्छ अब भने म तपाईँका सन्देशहरूलाई राख्दैछु यतिखेर एसएमएस पढ्न चाहन्छु एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी रोजिना फ्रम हेटौँडा आज मेरो सन्देश भन्नुपर्दा मा अल क्लास फ्रेन्डलाई मिस यू एन्ड लभ यू भन्न चाहन्छु एन्ड दादालाई पनि ओके बाबा हाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँले हामीलाई पनि सम्झनु र तपाईँको आफ्नो सन्देश रोजिनाजीको यो सन्देश उहाँसम्म पुगिसकेको छ सा तपाईँको साथीहरूसम्म क्लास फ्रेन्डहरू भन्नुभएको छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ खै आज किन यति धेरै मिस गर्दैछु थाहा छैन किन यति धेरै माया लाग्छ म मा सङ्घर्षशील सङ्गीता नगरकोटी भन्नुभएको छ त्योभन्दा पछाडि पनि के लेख्नु भएको थियो कि यति धेरै किन माया गर्दैछु मिस गर्दैछु भन्नुभएको गर छ आफ्नो मान्छेलाई त हुने होइन र सङ्गीताजी सम्झने आफ्नो मान्छेले पनि त तपाईँलाई धेरै सम्झिरहनु भएको हुनसक्छ होनास है ग्यारेटी नहीं तब्दी मैं योग विश्वास चाहे तपाई धीरे चिंता नगर समझनो समझना आउनु पी एउटा राम्रो कुरा नै हो आफ्नो मान्छेलाई नसम्झे आफ्नो मान्छेलाई तपाईँले नसम्झे अरू कसले सम्झाउँछ र हरेक दुःखमा हरेक सुखमा तपाईँ उहाँको साथ हुनुपर्छ सा। मलाई चाहिँ यस्तो लाग्छ तपाईँलाई पनि अवश्य पनि त्यस्तै लाग्छ होला भन्ने लाग्छु थ्याङ्क यू सो मच सङ्गीताजी तपाईँकै यो एसएमएचको लागि अर्को एसएमएस गर्नुभएको दादा दादा म कालेको काले, कु काले कुर्लेबाट दादा म जस यसलाई आफूलाई भन्दा धेरै माया गर्छु तर उसलाई मैले साँचो माया गर्छ गर्छ कि गर्दैन थाहा छैन तर उसलाई देखेँ पछाड़ी के यही हो कहीं माया चाह कालीजी काली को काली भन्न मया कहीं वहाँ माया कर मैगर कि एसएमएस बाट प्रस्तुत भार तर तब आती है एटा कुछ हमें अलिकता मया रहा मित्रता में फरक छुटना सकू पा जस्ते तबले कसा मया कर ऊ तब्रति कति को नजिक उसे तबीक रूप में पो नजिक भेजे कि साधिक रूप में मत सोची कि यह हमें बुझना अति आवश्यक कहीं कहीं साधीला ये धीरे मयां किल फ्रेंड बोयफ्रेंड ने गे जत् अवैध जीवन साथी ने अर्क जीवन साथी एक अर्य करे जस्ती तर ती मित्रता हो कि साँचे ना प्रेम हो त्यो चाहिँ हामीले बुझ्न जरुरी छ प्रेम र मित्रतालाई अलिकता फरक दृष्टिकोणले नहेरौँ प्रेम भन्ने बित्तिकै मित्रताको प्रेम र अर्को प्रेम फरक फरक हुन्छ भन्ने त छैन तर वास्तविक रूपमा आजभोलि मान्छेले माया भन्ने बित्तिकै घरजमै गरेर सँगै बस्ने भन्ने बुझिन्छ त्यसैले पनि तपाईँले माया गर्नुहुँदाखेरि चाहिँ त्यो मान्छे पनि तपाईँसँग घरझमै बसेर सँगै बस्ने हो कि होइन गरेर घरजमै गरेर सँगै बस्ने हो कि होइन यो कुरा चाहिँ तपाईँले पत्ता लगाउन जरुरी छ कहिलेकाहीँ एक्वरो मायाले पनि निकै ठुलो चोट पुऱ्याउँछ दिलमा तपाईँलाई त पुऱ्याउँछ नै तपाईँको आफ्नो मित्रलाई पनि पुऱ्याउन सक्छ यो कुरा चाहिँ ध्यानमा राख्नुहोला कालीजी अर्को इसमेन्स गर्नुभएको छ हेलो दादा नमस्ते कस्तो हुनुहुन्छ हजुरलाई भन्नुभएको छ सबै ठिक छ कस्तो हुनुहुन्छ हजुरलाई म त ठिकै छु हाई इट्स मे मनिसलामा फ्रम हेटौँडा तेह्र अहिले आफ्नो मान्छे धेरै टाढा हुनुहुन्छ तनदेखि टाढा भए पनि मनबाट टाढा हुनुहुन्न भन्नुभयो होला सायद उहाँले तनदेखि टाढा भए पनिदेखि चाहिँ केही आएको छैन थ्याङ्क्यु सो मच र मनिषा चाहिँ खुसी लाग्यो आज धेरै समयपछि तपाईँको एसएमएस पढ्न पाएँ आजभोलि एसएमएस पनि छैन कमेन्ट पनि छैन फोन पनि छैन तपाईँ हराउनु भयो कि क्या हो जस्तो लागेको थियो माया मार्नुभएको छैन रहेछ खुसी लाग्यो आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको हाई चन्द्रब्रभु सन्चय हुनुहुन्छ हजुर एन्ड सर्भर होल युनिटलाई भन्नुभएको छ यो अन्धकार रातमा रात्रिकालीन अभिवादन है लङ टाइम पछिको म बिना लामा हेटवाडा सत्रबाट भन्नुभएको छ अरू पनि केही लेख्नु भएको थियो होला यस ए मात्र आएको छ यदि मात्र आयो बिनाजी थ्याङ्कयू सो मच तपाईँहरूले सम्झिरहनु भएको छ खुसी लाग्यो अर्को एसएमएस गर्नुभएको छ हेलो दादा के छ खबर मि सविता तामाङ फ्रम पदमपोखरी भोर्ले आफापबाट दादा उही काम छ आशिषलाई मिस गर्दैछु भनिदिनु है त भन्नुभएको छ अवश्य मैले भन्नै पर्दैन आशिषजीले सुनिरहनु भएको छ होला तपाईँलाई एसएमएस खुर्का आइहाल्छ हेर्नुहोस् त तुरुन्तै आइहाल्यो होला पनि मोबाइल चेक गर्नु होला सविताजी थ्याङ्कयू सो मच तपाईँको एसएमएसको लागि कोही सिमेन्स गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन हजुर सन्चै मि मन्जिला लामा हेटौँडाबाट सन्देश फ्रेन्ड फर्स्ट अफ अल हजुरलाई मिस्यु एन्ड मनिष लामा बिमारी हुनुहुन्छ सो उहाँलाई केटौँले सुन ओके दाजु भुबाई भन्नुभएको छ थ्याङ्क्यु सो मच मलाई पनि सम्झनु भएकोमा र मनिषजी बिरामी हुनुहुँदो रहेछ यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म मिलिना आज मेरो एसएमएस उही बिर्सेर जाने मिस्ट्रीलाई मिस्यो भन्न चाहन्छु ओके दादा भुबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि बिर्सेर जानेलाई पनि हामी कति धेरै सम्झन्छौँ तपाईँले कतिको याद गर्नुभएको छ भने बिर्सेर जानेको अझ बढी याद आउँछ तर बिर्सेर जानेलाई सधैँको सम्झेर पनि त हुँदैन जिन्दगीमा हामी अगाडि बढ्नुपर्छ सा। म सधैँको एउटा वाक्य के भन्ने गर्छु भने एउटा सपना मर्छ फेरि अर्कोजन मन्छ म सधैँ यही कुरा भन्छु ओ, आ, हो हामीले अनगिन्ती सपनाहरू देख्छौँ सपनाहरू विलिन हुँदै जान्छ मर्दै जान्छ तर सपना मरे पनि हामी चाहिँ कहिले पनि मृत्युको बाटोमा हेर्नु हुँदैन हामी हो अन्तिममा हाम्रो वास्तविकता मृत्यु नै हो तर मृत्यु निश्चित छ सुनिश्चित छ भने थाहा हुँदाहुँदै किन हतार गरेर अहिले नै ज्यान फाल्ने किन हतार गरेर पीडामा रुमल लिएर बस्ने बरु हाँसौँ केही छिन भए पनि हाँसेर जिन्दगी जिउनुको छुट्टै मजा छ यो मेरो हुन त व्यक्तिगत धारणा हो तपाईँलाई कस्तो लाग्छ थाहा छैन अवश्य नै राम्रो लाग्छ होला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि मन्जिलाजी र अर्को एसएमएसको माथि मेलिनाजी त्यसै गरी अर्को एसएमएस हाई दादा आइएम समृता फ्रम सि सी, सिग्रेनी म म म मेरो एसएल्स यससिएल भन्नुभएको छ सायद स्कुल फ्रेन्डलाई धेरै मिस गर्दैछु एन्ड माई डियर बिजे लभ यु सो मच एन्ड फ्रेन्डहरू कृति मनिका रोहित अर्पण राज निसा भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो uh, सम्रिता जी, यू सो मच तपाईँले एसएएमआरआइटिए समृता नै लेख्नु भएको छ मैले त्यही भएर समृता पनि नाम भएको भए सरी भन्न चाहन्छु अर्को चा, स्मिस गर्नुभएको छ हाई चन्द्र दादा के छ खबर मि पासाङ तामाङ फ्रम किसेडी दादा आजको मेरो सन्देश भन्नुपर्दा मेरो प्रियजन फ्रेन्ड्सलाई हरपल सम्झिरहेको छु भन्न चाहन्छु स्पेसली भन्नुभएको छ स्पेसली आफ्नै मान्छेलाई होला सायद किन भन्दा त्योभन्दा पछाडि उहाँको एसएमएस आएको छैन सरी भन्न चाहन्छु थ्याङ्क्यु सो मच पासाङजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म बबिता घलान भैँसे साथबाट माई अल फेसबुक फ्रेन्ड्सहरूलाई मिस्यु भन्न चाहन्छु ल बाई भन्नुभएको थ्याङ्क यू सो मच बबिताजी तपाईँको यो एसएमएसको लागि तपाईँको एसएमएसहरू तपाईँको कमेन्टहरू राखिरहेको छु एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर या चार यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको आवेगहरू लेखेर तिन चार चार गर्न सक्नुहुन्छ यतिखेर तपाईँको कमेन्टहरू लिन चाहन्छु गर्नुभएको छ बिवश एसपिजेले हेलो दादा नमस्ते म बिवश फ्रम हेटवडा मेरो म्यासेज भन्नुपर्दा मेरो लभ फ्रेन्डहरू निरोज र सन्तोषलाई धेरै धेरै सम्झेको छु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि आगाम दिन भी तक ये कमेंट को हम अपेक्षा करेगरी अर्क कमेंट कर एक्लो केटो भुवन भन्न भाषा दादा पढ़ाई को बगैचा में फूले छेन फुलियां पढ़ाई को बगैचा में फूलिया छेन भारीद देखावटे शहर तर डुलियां पढ़ाई को बगैचा में फूलिया छेन भारीद देखावटे शहर में डुलिया छायद उन मेरा याद आए नायद उन मेरे याद आए न चाहेने भुलिया छैन चाहे भनिदिनु भन्नुभएको छ एकदमै राम्रो मुक्त लेख्नु भएको छ थ्याङ्क्यु सो मच तपाईँ यो मुक्तको लागि लेख्नुहुन्छ हेलो दादा इट्स मी भुवन तामाङ फ्रम मकवानपुर गरिनौँ संसारमा अभागी त्यो हो रे जसले कसैको माया पाउँदैन अनि त्योभन्दा पनि अभागी त्यो हो रे जसले माया पाएर पनि त्यो मायाको कदर गर्न जान्दैन नचाहेर नै गुमाउनु पर्ने हुन्छ आज यो कुराको एउटा उदाहरण म बन्न पुगेको छु अनुभव भइरहेको छ खै किन किन जे भए पनि मेरो लाइफ सोमियालाई आई अलवेज मिसिङ यु लट एन्ड लभ यु सो मच भन्दै छुट्टिन्छ भो बाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि तपाईँले भन्नुभएको कुराहरू ठिक पनि हुन् र कहिलेकाहीँ हामीले आफ्नो प्रेमको जगेर्ना गर्न नसक्दा आफ्नो प्रेमलाई सही तरिकाले चिन्न नसक्दा धेरै दुःख पनि पाउनु पर् पाउनुपर्ने हुन्छ तर सकेसम्म त्यो गल्ती कसैबाट नहोस् म पनि यही भन्न चाहन्छु र थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र थुप्रै साथीहरूको कमेन्ट र एसएमएसहरू रह आइरहेका छन् ती कमेन्टहरूलाई म स्थान दिइरहेको छु एसएमएस पनि गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठिगाना र मुटुको आवेगहरू लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर तपाईँको कमेन्टहरू पढ्न चाहन्छु अर्को कमेन्ट गर्नु भएको छ शर्मिला लामाजीले शर्मिलाजी लेख्नुहुन्छ अँ के लेख्नुहुन्छ मुस्कान शर्मिला थिङजीले दुख्छ त मान्छेको जिन्दगी सङ्घर्ष त गर्नु नै पर्छ दु त मान्छेको जिन्दगी सङ्घर्ष त गर्न नै पर्छ पीडा त हुन्छ मनमा मनमा मन मनमाभरि बाहिर त हाँस्नु नै पर्छ दुःख सुख मिलन बिछुटको रीति नै रहेछ यो संसारमा सोचेको जस्तो नभए पनि मन त खुसी हुनुपर्छ भन्नुभएको छ अवश्य पनि सही कुरा हो जति दुखी हुनु छ कहिलेकाहीँ हुनुपर्छ दुखी भने दुखी भइदिने तर दुःखी सदैव भएर चाहिँ बस्नु हुँदैन हाँस्न सक्नुपर्छ जति दुःख भयो भने थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि शर्मिलाजी अर्को कमेन्ट गर्नुभएको छ गोकुल माझीजीले हाई चन्द्र के छ न्यू खबर खाना भयो त भन्नुभएको छ भइसकेको छ तपाईँको नै भयो होला मेरो सन्देश मेनुकालाई मेस भन्छु ओके बाबाई अनि किन अनुराग नआउने यता दादा भन्नुभएको छ रेडियो कार्यक्रम अनुराग बुधबार तपाईँले सवा नौ बजीदेखि दस बजीसम्म सुन्नुभएको थियो सुन्दै हुनुहुन्थ्यो र अहिले केही समयको लागि हामीले कार्यक्रम स्थगित गरेका छौँ बुधबार यो कार्यक्रम आएको छैन तपाईँ कतिपयले थाहा पाइसक्नु भएको छ कतिपय साथीहरूले अझै पनि रचना पठाइरहनु भएको छ ती रचनाहरूलाई मैले सम्हालेर राखेको छु कार्यक्रम सुरु हुने बित्तिकै कार्यक्रममा राख्नेछु र केही प्राविधिक कुराहरू छन् जिम्मेवारीहरू अझ बढी थपिएका छन् रेडियोमा रेडियोमा अझ बढी जिम्मेवारीहरू प्रशासनिकतर्फ थपिएको कारणले गर्दा मैले यो कार्यक्रम तपाईँहरूको माझमा कन्टिन्यू गर्न सकेका छैनौँ र त्यसका लागि चाहिँ सबै र म एकदमै दुखी पनि छौँ र केही समयमा हामी तपाईँलाई भेट्नको लागि हतारिएका पनि छौँ केही समयमा यो कार्यक्रम अवश्य पुनः संचालन हुनेछ कार्यक्रम अनुराको बारेमा यो जानकारी गुकुल गोकुलजी हेर्दा तपाईँले थाहा पनि पाइसक्नु होला अर्को कमेन्ट गर्नुभएको छ अर्सना लामाजीले लेख्नुहुन्छ हाई दादा के छ खबर एन खाना भयो त दादा आइएम फ्रम बिएसके भन्नुभएको छ उहाँले के लेख्नुभएको भने मैले अलिक बुझिनँ बिएसकेबाट आइएम फ्रम बिएसके अल फ्रेन्डलाई मिस यु माई डियर हर्ट जे लाइ मिसिङ यु अलर्ट एन्ड लभ यु सो मच भन्दै बबाई दादा गुड नाइट हुनुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँले एसएमएस विदेशमा हुने साथीहरूले अनलाइनमा रेडियो कार्यक्रम सुन्न सक्नुभएको छैन रेडियो सर्भर सुन्नलाई गाह्रो भइरहेको छ भने मैले तपाईँले पोस्ट गर्नुभएको तब कमेन्ट कर लिंक को मनी मैं रिप्लाई करूँ एप्लीके लिंक सहित लिंक में गए तोबाइल एप्लीकेनलोड कर रेडिओ सर्वर चौबीस घंटा सुन्न सकूँ रेडियो सर्वर का कार्यक्रम सुन्न रही सकूँ यह जानकारी तबे ये अरुण कमेंटर भी राख्द थुपी को कमेंटर रसएमएस कर पढ़ी हाल हाई दाजू गुड इवनिंग हजर को माम भी मनीष लाइन म खनपुरबाट टुडे माइ सन्देश स्पेशियली हजुरलाई मिस यु एन्ड माइ पेरिसिस एन्ड यम लाई मिस यु एन्ड लभ यु ओके दज टेक केयर बाइ बाइ भनुभाछ थैंक यू सो मच मलाई पनि सम्झनु भएकोमा मनीष जी र आगम दिनु पनि तपाईको एस्तै माइको हामी अपेक्षा गर्छौं तपाईंका थुप्रै कमेन्ट र एसएमएसहरु बाकी छन् ती एसएमएस र कमेन्टहरु राख्नु पूर्व एउटा सुमधुर संगीतको आवाज तपाईको लागि निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले हिन्दी मुभी दिलवालीबाट रहेको थियो र रह तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँका सन्देशहरूलाई म तपाईँका आफन्तसम्म तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयत्न गरिरहेको छु र अबको क्रममा तपाईँका सन्देशहरूलाई पुनः कार्यक्रममा स्थान दिँदैछौँ दे कमेन्ट लिन चाहन्छु म यतिखेर कमेन्ट गर्नुभएको छ दर्शन नमस्ते दादा एन्ड गुड इभिनिङ सो कत्ति धेरै माया र सम्झना आउँछ त्यो मेरो कालोलाई भन्नु भएको छ कमेन्ट गर्नुभएको छ याङछिन तामाङजीले मैले <laughs> अलिकति नाम चाहिँ कता कता के के गरेर पढेँ जस्तो लाग्यो उहाँले युजर नेमै वाइएन यक्सएन -E -E याङछिन तामाङ भन्नुभएको छ उहाँ लेख्नुहुन्छ दर्शन नमस्ते चन्द्रदादा एन्ड गुड इभिनिङ सो कति धेरै माया र सम्झना आउँछ त्यो कालोलाई धेरै मिस गर्दैछु मेरो कान्छुलाई मिस यु एन्ड लभ यु भन्दै यो मुठुबाट त्यो मुटुसम्म धड्किने गरी पुर्याइदिनु ल दादा ओके बाबाई गुड नाइट भन्नुभएको छ अवश्य भने तपाईको यो सन्देश उहाँले पाइसक्नु भएको छ र उहाँको मुटुमा धड्कन बनेर धड्किसकेको पनि छ नपत्याई मोबाइल हेर्नुहोस् तपाईँको लागि एसएमएस आइसकेको हुनुपर्छ या त फोन नै आइसकेको हुनुपर्छ या त तपाईँहरू कुरा नै गरिरहनु भएको होला थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ मनिषा बल्जीले दादा नमस्ते म मा उही मायाको सर्गम मेरो कान्छु मनी दादा स्पेसली मेरो मुटु भित्र बस्न सफल मेरो डियर मुटुलाई मिठो माया मिठो सम्झना भन्दै छुटिन्छु बबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएस यो कमेन्टको लागि पनि र तपाईँका थुप्रै कमेन्टहरू आइरहेका छन् तपाईँलाई मैले जानकारी दिइरहेको छु तपाईँलाई मोबाइलबाट रेडियो सर्भर सुन्न गाह्रो परेको छ इन्टरनेटबाट विदेशमा हुनुहुन्छ भने त्यसका लागि तपाईँले वेबसाइटबाट नभइकन सिधै मोबाइल बाट पनि सुन्न सक्नुहुन्छ तपाईँले हाम्रो रेडियो हाम्रो पात्र भन्ने रह। आ, एप्लिकेशन रहेको छ मोबाइल त्यसमा पनि सर्च गर्न सक्नुहुन्छ रेडियो सर्भर गरेर अथवा मैले तपाईँको कमेन्ट हुने एउटा कमेन्ट रिप्लाई गरेको छु त्यसमा एप्लिकेसन छ एउटा सवि सौगात त्यो डाउनलोड गरेर तपाईँले रेडियो सर्भर सुन्न र रेडियो सर्भरको प्रोग्रामहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ र तपाईँले मुटुदेखि मुटुसम्म लगायतका थुप्रै कार्यक्रमहरू डब्लु डब्लु पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँका कमेन्टहरू पढ्ने क्रममा युनिसा थिङजीको कमेन्ट पढ्दैछु म यतिखेर कमेन्ट गर्नुभएको छ हाई दादा मि शर्मिला थिङ फ्रम गोगन पानी नाउँ कमाने टुडे अ युनिसाजीकोबाट शर्मिलाजीले गर्नुभएको छ मैले सधैँ झुकिरहेको छु टुडे माई एसएमएस स्पेसली फर माई फ्यामिली मेम्बर्स एन्ड माई स्विट हियर डियर काले अशोक नेगीलाई धेरै सम्झिरहेको छु भन्छु सो so, आई लभ यु अशोक भन्छु एन हजुरलाई पनि बिर्सेको छैन है दादा मैले थ्याङ्क यू गुड नाइट भुवाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ शर्मिलाजीले नै मैले अघि नै पढेको थिएँ शर्मिला लामा मुस्कान शर्मिला थिङजीको सिसी उनीसा नवीन प्रदीप भुजेल रमेश सन्देश अविनाश एन्ड अल माई फेसबुक फ्रेन्ड अर नेम छुटेकालाई पनि आई मिस यु एन्ड लभ यु भन्दै दादा एन्ड दिदीलाई पनि ल भन्नुभएको छ थ्याङ्क्यु सो मच हामी दुबैजनाको तर्फबाट पनि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रोमियो अरिजितजीले लेख्नुहुन्छ हेलो दादा धेरै दिनको मिठो माया अनि निठ मिठो सम्झना केवल हजुरको लागि अनि दादा सन्चै त हुनुहुन्छ नि भन्नुभएको छ सन्चै छौँ हामी तपाईँलाई पनि सन्चै होला म हटियादेखि सन्तोष नगरकोटी अनि आजको सन्देश भन्नुपर्दा नि तपाईँले जुन अहिले बजाउनु भएको छ नि योसँग मेरो अहल मेरो दिलमा अनि माइन्ड माँ से भाक भाकु दादा कि यो संग मेरो रियो प्रेम मैले साथ-साथ राने गं बट आज एक्ल सुंदु भाजपा सायद वहाँ अगाडिको गीत भन्नुभएको होला मै रहौँ या नरहौँ यो यो गीत बजाएको थिएँ मैले सुरुवातमा धेरै रोइरहेको छ मेरो मन किन आज मेरो साथी मसँग मेरो साथ छैन मलाई छोडेर गइसक्यो सदाको लागि बादल पारेको देश त्यो सुनसान ठाउँमा बस्दै होला मिस गर्दैछु उसलाई धेरै दादा ओके बाबाई टेक केयर ब्रो गुड नाइट भन्नुभएको थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि आफ्नो साथीको धेरै याद आउँछ धेरै साथीसँगका धेरै यादहरू हुन्छन् धेरै पलहरू हुन्छन् बच्चा बच्चादेखिको साथीको अझ बढी याद आउँछ त्यसैले पनि सन्तोषजी तपाईँको साथी जहाँसुकै हुनुहुन्छ जुनसुकै अवस्थामा हुनुहुन्छ भने पनि हाम्रो उहाँलाई उहाँको आत्मा खुसीको साथ सुखका साथ सदैव तो लोकमा चाहे रही रहोस् रो अर्को जन्म अर्क जन्म होवश्य भेट हो यही मैं शुभकामना भी दिन चाहूँ य तैंको को एसएमएस पढ़ना चाहिए एसएमएस कर एसएमएस को लड़को अल तलिशक हाँ क्यासम पढ़े थे मैं निराजीको पनि पढेको छैन बनाजीको पनि पढेको छैन धेरै साथीहरूको एसएमएस तल पुगिसकेको रहेछ मन्जिला लामा हेटोँडाबाट उहाँको पढेको थिएँ मैले थ्याङ्क्यु सो मच त्यसै गरी मेलिनाजीको पनि पढिसकेको छु अर्को एसएमएस गर्नुभएको छ कसले गर्नु छ हाई दादा आइएम सर, सर मि शर्मिता भन्नुभएको छ अह समृता भन्नुभएको छ समृता फ्रम सिग्रिनी मेरो स्कुल फ्रेन्डलाई धेरै मिस गर्दैछु भन्नुभएको छ यो पनि मैले पढिसकेको रहेछु थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ पासाङजीको पनि मैले पढिसकेको थिएँ अर्को एसएमएस गर्नुभएको छ चन्द्रप्रो म बोना लामा आज माई हटली डटर टाढा छ त्यसैले एकदमै मिस गरिरहेको भन्दै छुट्टिन्छु हजुर गुड नाइट सेन्ट फ्रम भन्नुभएको छ उहाँले थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि र छोरी टाढा हुनुहुँदो रहेछ उहाँ जस जुन जहाँ हुनुभयो पनि अवश्य पनि खुसी हुनुहुन्छ होला तपाईँको साथ तपाईँको आशीर्वाद तपाईँकोमा उहाँसम्म छ थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नु छ हेलो दादा इट्स मी निरागोली फ्रम लाल झाडी एन्ड के छ तपाईँको हालखबर आज मेरो सन्देश भन्नुपर्दा माई बेस्ट फ्रेन्ड वाङ्जु वाङ्जु वाइवालाई मिस यु एन्ड टेक केयर भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुमा चाहिँ हेलो दाजु मिस यु सर्भर होल युनिट मी अन्जु लामा ओके भन्नुभएको छ थ्याङ्क यू सो म तपाईँको एसएमएसको लागि अन्जुजी त्यसै अर्को एसएमएस गर्नुमा चाहिँ हेलो दादा मी बबिता घलान भैँसी साथबाट माई अल फेसबुक फ्रेन्डहरूलाई मिस यु भन्न चाहन्छु बबाई भन्नुभएको छ थ्याङ्क्यु सोज तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दाजु गुड इभिनिङ हजुरको माम भयो त भन्नुभएको भइसकेको छ मि मनिष लामा मकनपुरबाट ट्रुडे माई सन्देश स्पेसली हजुरलाई मिस यु एन्ड माई प्यारिसिस एन्ड माई यमलाई मिस एन्ड लभ यु के हो दाजु टेक केयर भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको को लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म हेटौँडा सत्र सुकौलीबाट नेसोङ तामाङ जिन्दगीमा जतिसुकै दुःख पाएँ नि त्यो सबैले दुख, दुःख सबै दुःखहरू भुलाउन जतिसुकै गाह्रो भए नि आफूलाई भन्नुभएको छ आफूलाई सम्हाल्नुपर्छ लेख्नुभयो ले होला यति मात्र एसएमएस आयो थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि राम्रो कुराहरू लेख्नु भएको छ नेसोनजी त्यसै गरी एउटा mm सत्रबाट -hmm. नेसन तामाङजजीले गर्नुभएको थियो अर्को एसएमएस गर्नु भएको छ हाई दादा मेरो भैँसे साथबाट सरगम मा हुने मेरो मुटुको धर्कन उमेशलाई मिठोमाया एन्ड मिस यु लभ यु भन्न चाहन्छु म भाइ दादा भन्नुभएको छ सो मच तपाईँको को लागि अर्को एसएमएस गर्नु भएको छ हाई दाजु उसमी तामाङ आशिष चुरेमायाबाट एन्ड मेरो एसएमएस भन्नुपर्दा उही कान्छीलाई अल टाइम मिस गर्दैछु लभ यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नु छ हाई दादा खानुभयो त मेरो भैँसे साथबाट बिमला स्याङ्तन अल फ्रेन्डलाई मिस यु सो मच एन्ड युलाई पनि है दादा ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा गुड इभिनिङ एट्स मी बिनिता प्रजा फ्रम हटिया मेरो एसएमएस भन्नुपर्दा केटिएममा बस्ने मेरो दिलाई मिस यु एन्ड मेरो लवली फ्रेन्ड निकिता नकिता लेख्नु नकिता एन्ड किरण भन्नुभएको छ पनि लेख्नु भएको थियो यति मात्र एसएमएस आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको हेलो दादा म हेटौँडा सत्र सुकुलीबाट न्यसुन तामाङ जिन्दगीमा जतिसुकै दुःख उहाँको फेरि त्यति नै एसएमएस आएछ अघिको एसएमएस थ्याङ्क यू सो so मच अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भोत हजुरको फ्रम मी हटिया अविनाश तामाङ आई मिस यु अल फेसबुक फ्रेन्डलाई एन्ड मि मेरी काली पनि मिस यु ओके दादा गुड बाई भन्नुभएको यू सो मच अविनाश जी तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छौँ र अब भने हामी तपाईँको एसएमएसहरू लिन सक्दैनौँ केही साथीहरूले एसएमएस गर्नुभएको छ भने सरी एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै दे धन्यवाद एसएमएस म लिन सक्दिनँ अब चाहिँ र मैले एसएमएस बन्द गरेको घोषणा गरेँ र यतिखेर कमेन्टहरू केही साथीहरूको कमेन्टहरू अझै पनि बाँकी छन् ती कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिँदैछु त्यस पछाडि कार्यक्रमको बिट मानातर्फ लाग्नेछु यतिखेर कमेन्ट गर्नुभएको छ कालीको काले म भन्नुभएको छ वा लेख्नुहुन्छ हेलो दादा दर्शन नमस्ते सन्चै हुनुहुन्छ म कालीको काले म दादा हेटोडा उन्नाइसबाट कालीले मलाई भनेको छ कि मैले मा उसलाई माया गर्छु कि नै भनेर साँच्चै दादा म कालीलाई धेरै माया गर्छु उसको हरेक सुख दुःखमा साथ दिन चाहन्छु अनि यो जुनिली रातमा म मेरो कालीलाई हेरिरहेको छु रमाउँदै पनि छु दादा मेरो कालीले मलाई धेरै माया गर्छ गर्छ अनि उसको यादमा बाँचेको छु हुन त मैले देखेको छैन लाइ देखेको छैन लाइफ बट जुनलाई हेरेर सधैँ खुसी हुने गर्छु दादा उसको त्यो मुस्कान देखेर मन म चाहन्छु कि मेरी कालीको त्यो हँसिलो मुहारबाट कहिले पनि त्यो हाँसो नहराओस् यति भन्दै मेरो कालीलाई लभ यु एन्ड मिस यु काली भन्दै साथमा दादा मेरो कस्तो रूप छ मेरो कालीलाई थाहा छैन एन्ड मलाई नै थाहा छैन मेरो काली कस्ती छे भनेर बट कालीले मलाई धेरै माया गर्छ यसमै म धेरै खुसी छु ब्रो ओके बबाई टेक केयर मिस यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र नदेखिकन पनि धेरै माया गर्नुभएको छ यस्तै माया सदैव रहिरहोस् यही कामना गर्दछु र अर्को कमेन्ट पनि गर्नुभएको छ उषा लामाजीले हाइदा मेरो सम्झना उही अबु अबुझ कालोलाई किन होला दा मेरो बाध्यता नै बुझ्दैन उसले कहाँ अँ दुःख लाग्छ उसले नबुझ्दा भन्नुभएको छ आफ्नो मान्छेले आफ्नो दुःख नबुझ्दा साँच्चै धेरै दुःख लाग्छ तर तपाईँले आफ्नो दुःख पनि उहाँसँग अलि राम्रोसँग सेयर गरिदिनुहोला र आशा छ तपाईँहरू दुईजना अवश्य पनि राम्ररी अगाडि बढ्नुहुनेछ अर्को एसएमएस अर्को कमेन्ट गर्नुभएको छ एसएमएस मैले बन्द गरिसकेको छु सुदिन लामाजीले हेलो दादा इट्स मि सुदिन लामा फ्रम हेटवा अट्ठाइस लेबर जम्बुबाट मेरो सन्देश भन्नुपर्दा आजभोलि सानोले धेरै कुरा बुझ्ने भएको छ त्यसैले धेरै खुसी छु ओके बाबाई दादा एन्ड माई सानो भन्नुभएको छ थ्याङ्क यू सो मच र यसरी नै सदैव तपाईँको सानोले तपाईँको कुरा बुझ्नुहुनेछ तपाईँलाई साथ दिनुहुनेछ अपेक्षा गर्छु र अब भने म तपाईँका एसएमएसहरू अघि नै बन्द गरे तपाईँका कमेन्टहरूको पनि बिन्ड मार्नतर्फ लागिरहेको छु केही साथीहरूको कमेन्ट छन् कि जस्तो लाग्छ सबै साथीको कमेन्ट पढेछु थ्याङ्क्यु सो मच तपाईँ ज जसले कमेन्ट गरिदिनु भयो सबै साथीहरूको कमेन्ट पढेर भ्याएँ एसएमएस पनि पढ्न पाएँ आज खुसी लाग्यो र आगामी पनि तपाईँहरूको यस्तै साथहरू हामी चाहन्छौँ र ती साथहरू सदैव हाम्रो साथमा रहोस् रहिरहोस् भने कार्यक्रममा एसएमएस गर्नुहुने त्यसै गरी कमेन्ट गर्नुहुने र मलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि यो कार्यक्रमको बसाइबाट छुटिन चाहन्छु हवस्त नमस्ते शुभरात्री खुई तेरी खे है जीरा